नमस्कार अनि प्रभातकालीन अभिवादन तपाईँ सम्पूर्ण श्रोता मिभित्रमा कार्यक्रम सबै है यो नवीन श्रृङ्खलाबाट लागि सय चार पाँच मेगाहरूसँग इन्टरनेट अनलाइनमा सुनिरहनु भएको छ उपस्थित भइसकेका छौँ विपरीत जानकारी लिएर प्राविधिक मित्र रिजन सँगै आवाजबाट सुन कुमार कार्यक्रम शुभ बिहानीको यो श्रृङ्खलामा लिएर विशेष गरी हामी आजको पञ्चाङ्ग्य अनि तपाईँको दिन आज कसरी व्यतीत हुन्छ बाह्र राशिफलले तपाईँको दिनलाई कसरी देखाउँछ बाह्र राशिफल रेडियो अर्पण एक सय चार थप प्रसारणमा प्रसारण हुने कार्यक्रमको रूपरेखा र तपाईँले नै पठाउनु भएको तपाईँको जन्मदिनको शुभकामना प्रस्तुत गर्ने गर्छौँ असार सन तेरह जुलाई चारिकांगशिफल राशि फल रासी मिस राशि मिस राशि हुनी तपाईगु लागि अतिथि आगमन को, रहे को, को समय रहेको देखिन्छ स्वागत सुद्धकारमा तपाईको समय बित्ने खापको समय पनेछ अरुको काममा तपाईको समय बित्ने छ। भृष राशि भृष राशि हुनी तपाईगु लागि आजको घर तपाईको घर परिवार म खुनी मङ्गलीय कार्य सम्पन्न हुने खालको समय रहेको छ धन धेरै खर्च हुन सक्ने खालको समय पनि छ तपाईँको लागि शैक्षिक यात्रा हुने खालको समय छ पढाइ लेखाइतिर जाने खालको समय पनि छ जग्गा भवन आदिको कारोबार बाछ फाइदा हुनेछ हुने आज एकदम राशि समय काम देख संपन्न होने यात्रा को बनला जो देखिने सहभागि कन्या राशि हुने तपाईँको के लागि केही समय केही समस्या आजको दिनमा देखिनेछ शरीरमा त्यसै गरी मिठो खानपिन तथा व्यापार व्यवसायतिर मन जाने देखिँदैछ धैर्य गर्नु भयो भने राम्रो हुनेछ तुला राशि हुने, हुने तपाईँको लागि आज कसैको कुछ सेवा र सहयोगको लागि उत्तम समय रहेको छ तपाईँको सहयोग देखेर सबैजना सन्तुष्ट हुनेछ कार्यक्रममा सहभागी हुनुहुनेछ वृश्चिक राशि हुने तपाईँको लागि आजको दिन त्यति सारो फाइदाजनक रहेको देखिन्न पारिवारिक हिसाबले केही दुःख खप्नु पर्नेछ समयमित हुनुपर्ने होला धनु राशि हुने तपाईँको लागि आज अरूको समस्या देखेर आफूलाई पनि जागर मरेर जाने देखिन्छ शान्त सा, र समयमित र फलदायी तरिकाले भने फाइदा हुनेछ मकर राशि हुने तपाईँको लागि आज शरीरमा केही पीडा उत्पन्न हुनेछ लेनदेनको कारोबार गर्नु आजको लागि उचित देखिन्न अरूको विवादको सामना आफूले गर्नुपर्नेछम्भ राशि हुने तपाईँको लागि आजको दिनमा विशेष गरी बडो साहसपूर्ण तरिकाबाट तपाईँको काम सम्पन्न हुने खालको दिन रहेको छ सुख एवं धनलाभको अवसर आउने खालको समय पनि छ मीन मीन राशि हुने तपाईँको लागि पढाइ लेखाइबाट राम्रो प्रगति हुने देखिन्छ यात्रा एवं जागिरबाट पनि एकदम राशि फल जे जसो भने पनि हामी सही तरिकाबाट आज हाम्रो कामलाई अगाडि बढायो भने अवश्य पनि हाम्रो तपाईँ रेडियो अर्पण एक सय चार थौलो पाँच प्रस्तुति शुभ बिहानी सुनिरहनु भएको छ अब पालो भएको छ रेडियो अर्पण एक सय चार प्रसारणमा के कस्तो खालका कार्यक्रमहरू प्रसारण हुन्छन् कार्यक्रमको रूपरेखा तपाईँ यति बेला दैनिक बिहानी प्रस्तुति कार्यक्रम शुभ बिहानी सुन्नु भएको छ यस लगत्तै नारी सरोकार सुन्न सक्नुहुनेछ सहकर्मी सम्झनाको साथमा आठ बजीसम्म र आठ बजेको समय हो ट्राफिक खबर ट्राफिक खबर लगत्तै 9 बजीसम्म तपाईँले मेरो देश मेरो गौरव सुशीलको साथमा सुन्न सक्नुहुनेछ नौ बजेको समय हो नेपालवाडी समाचार नेपालवाडी समाचार लगत्तै दस बजीसम्म लोकसङ्कार सुन्न सक्नुहुनेछ र लोकसङ्खार सकियो लगत्तै तपाईँले दस बजेको समयमा अर्पण समाचार सुन्न सक्नुहुनेछ अर्पण समाचार सकियो लगत्तै तपाईँले एघार बजीसम्म सचेतना सुन्न सक्नुहुनेछ र एघार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगत्तै तपाईँ बाह्र बजेसम्म बा, जस्ट फोर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजेको समय हो नेपाल बाँडी समाचारको र नेपाल बाँडी समाचार लगतै तपाईँले बाह्र पन्ध्रबाट एक बजीसम्म नन स्टप बलिउड सुन्न सक्नुहुनेछ एक बजेको समय हो अर्पण खबर अर्पण खबर लगतै तपाईँ दुई बजीसम्म फुला इन्जोय सुन्न सक्नुहुनेछ दुई बजेको समय हो अर्पण समाचारको अर्पण समाचार लगत्तै तपाईँले दुई दसदेखि तिन बजीसम्म अर्पण समर्पण सुन्न सक्नुहुनेछ प्रत्यक्षको साथमा र तिन बजेको समय हो नेपाल बाणी समाचार नेपाल बाणी समाचार लगतै चार बजे महाश्य व्यङ्ग्य नवीन साथमा सुन्न सक्नुहुनेछ चार बजेको समय हो अर्पण खबरको अर्पण खबर लगतै रोजायमा लोकपाका प्रत्यक्षको साथमा सुन्न सक्नुहुनेछ पाँच बजीसम्म र पाँच बजेको समय हो अर्पण बुलेटिन अर्पण बुलेटिन लगत्तै तपाईँले अर्पणमा व्यवसाय सुन्न सक्नुहुनेछ छ बजीसम्म र छ बजेको समय हो नेपाल बाणी समाचारको नेपाल बाणी समाचार लगतै छत्तिसदेखि सात बजीसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ हजुर अर्पण स्थानीय समाचार लगतै सात बजेको समयमा तपाईँले अर्पण शुभचार सुन्न सक्नुहुनेछ लभकुस मोबा पसलले प्रायोजन गरेको छ र साततिसदेखि आठ बजीसम्म तपाईँले सिआइएन सज खबर आठ बजेको समय हो नेपाल बाँडी समाचारको र आठ पैँतालिसदेखि नौ पन्ध्रसम्म बेबिसी से नेपाली सेवा सुन्न सक्नुहुनेछ से। र नौ पन्ध्रदेखि तपाईँ दस बजीसम्म मेरो कोथा जीआर कल्यानको साथमा सुन्न सक्नुहुनेछ भने दस बजेको समय हो नेपाल एफएम समाचारको र नेपाल एफएम समाचार लगतै एघार बजीसम्म तपाईँले खुलधुली डट सुन्न सक्नुहुनेछ हामी बेलुकी एघार बजेबाट भोलि बिहान चार बजीसम्म विश्राम लिनेछौँ र भोलि बिहान चार बजे धर्म र विज्ञान पर्व सुनमा सँगसँगै उपस्थित हुने गर्छौँ पाँच तिसदेखि पाँच पचपन्नसम्म तपाईँले प्रभात बाणी सुन्न सक्नुहुनेछ छ बजेको समय सिआयन साझ खबरको सियायन साझ खबर लगत्तै छ तिसदेखि सात बजीसम्म बाणी बहस हुन सक्नुहुनेछ र बाणी बहस सके लगत्तै तपाईँले अर्को स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात बजे भने हामी ीको अर्को श्रृङ्खला जन्मदिन पर्नेमा हुनुहुन्छ रत्नगर एघार बस्ने सङ्गीत बजगाईको आज फेरिको जन्मदिनको अवसरमा शुभकामना हामी दिन चाहन्छौँ र उहाँलाई शुभकामना दिनेहरूमा हुनुहुन्छ बाबा मम्मी दायुबाजु र विशेष गरी जापानमा बस्ने भाइ सुमन बजगाईको तर्फ बाजु जन्मदिनको शुभकामना अर्पण गर्न सहनु भएको छ तपाईँले चाहिँ अहिलेको हरेक पाइलामा सफलता मिलोस् हाम्रो पनि तपाईँलाई शुभकामना छ हाम्रो साथै आज ज जसको जन्मदिन परेको छु तपाईँ सम्पूर्णलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु यिनै विविध जानकारी सँगसँगै आज भन्ने कार्यक्रम शुभ बिहानीको व्यवसायबाट विधा माग्नुपर्ने हुन्छ सुनेर साथ दिनबाट तपाईँलाई धन्यवाद छु प्राविधिक मित्र रुईजनालाई धन्यवाद दिँदै कार्यक्रम शुभ बिहानीको व्यवसायबाट सोम पनि विधा माग्छु तपाईँको बाँकी शुभ रहोस् नमस्कार लेर ले खुशी रईलो आ रण मोटू भित्र ढुक ढुकी अजम्बरी